नमस्कार अनि शुभ प्रभात कार्यक्रम शुभ बिहानीमा यहाँलाई स्वागत छ सा। प्राविधिक साथी रिजनसँगै म ध्रुवराज शुभ बिहानी दैनिक बिहानी प्रस्तुति हो बिहान आठ बजे आउने गर्दछ शुभ बिहानीमा रहेर हामी सदा जस्तै आज पनि आजको तिथिमिति आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफले तपाईँको आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी अनि सामुदायिक रेडियो रेडियो अर्पण एक अबको समयमा प्रसारण हुन बाँकी रहेका कार्यक्रमको रूपरेखा जानकारीहानीको का का प्रारम्भमा आजको तिथिमिति आज विक्रमसम्भ दुई हजार एकात्तर साल साउन सत्ताइस गते मंगलबार तदनुसार दुई हजार चौध अगस्ट बाह्र तारिक भाद्र कृष्ण पक्ष द्वितीय तिथि साज सात बजे उपरांत तृतीया तिथि सदभिषा नक्षत्र राति आठ बावन्न बजे उपरांत पूर्व भाद्रपदा नक्षत्र शोभन योग बिहान सात पंद्रह बजे उपरा अतिगंड तैलितकरण आनंददादी योग, योग में मृत्यु योग चंद्रमा कुंभ राशि में रोग बेला बिहान सात तीन बजेसम आजको तिथिमिति पश्चात अब तपाईँको आजको दिन के कसरी व्यतीत हुँदैछ कसरी निहारेको छ तपाईँको आजको दिनमा परिवारबाट सुख सन्तोष प्राप्त हुनेछ इष्टमित्र भेटघाट होला तपाईँको आजको दिनमा छोटो दुरीको फलदायी यात्रा हुनेछ शुभन हुने राशि हुने त आजको दिनमा शत्रुले पनि प्रशंसा गर्ने समय छ बहुमूल्य वस्तु हात लाग्ने समय छ कर्कट राशि त आजको दिनमा पारिवारिक झमेलाले सताउनेछ स्वास्थ्यमा समस्या हुन सक्ला कन्या राशि त आजको दिनमा सामान्य चोटपटक योग छ सा, सवारी साधनदेखि सतर्क रहनुहोला राशि तुला राशि तपाईँको आजको दिनमा शैक्षिक क्षेत्रमा प्रगति गर्न सकिनेछ साथीसँग रमाइलो भेटघाट हुनेछको दिनमा आफन्तबाटै ठगिनु पर्नेछ आर्थिक स्थिति कमजोर बन्दै जानेछि त आजको दिनमा परिवारबाट आवश्यक सहयोग मिल्नेछ काममा ध्यान पुर्याउनुहोला मकर राशिले तपाईँको आजको दिनमा पुरानो साथीसँग रमाइलो भेट हुनेछ धन प्राप्त गर्ने समय पनि छ कुम्भ राशिले तपाईँको आजको दिनमा धार्मिक कार्यतर्फ मन जानेछ मन भयभीत तथा त्रसित भन्नेछ र अन्त्यमा मेन राशि मेन राशि तपाईँको आजको दिनमा आर्थिक पक्षमा सुधार आउने देखिन्छ शुभ समाचारले मन प्रसन्न बन्नेछ मैले जानकारी गराए आज तपाईँको दिन के कसरी व्यतीत हुँदैछ बाह्र राशिफलले आजको दिनलाई कसरी निहालेको छ त्यस सम्बन्धी जानकारी मैले यति बेला प्रस्तुत गरे यदि तपाईले शुभ कार्य गर्दै हुनुहुन्छ अनि सुरु गरिसक्नु भएको छ भने त्यो कार्यलाई निरन्तरता दिनुहोला पक्कै पनि त्यो कार्यले सफलता हात पार्नेछ हामी यही कामना व्यक्त गर्न चाहन्छौँ शा। सामुदायिक रेडियो रेडियो अर्पण एकछि चार थप्लो पाँच मेघर्सम्म बेला शुभ बिहानी सुनिरहनु भएको छ शुभ बिहानीको अबको क्रममा भने रेडियो अर्पण एक सय चार थपलो पाँच मेघार्जमा प्रसारणमा रहेका प्रसारण हुन बाँकी रहेका कार्यक्रमको जानकारी यति बेला हामी गराउँदैछौँ र शुभ बिहानी यति बेला तपाईँले सुनिरहनु भएको छ शुभ बिहानी पश्चात विभिन्न गीत सङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ नौ बजीसम्म नौ बजेको समय नेपाल बाँडे समाचार लगतै सुगम सङ्गीतको पालो रहनेछ दस बजेको पालो दर्पण समाचारको लगतै लोकझङकारमा दिवसले साथ आउनुहुनेछ 11 बजेको समय रहनेछ अर्पण खबरको लगत्तै जस्ट फर इन्जोय तपाईँले सुन्न सक्नुहुनेछ शा। त्यसपछिको समयमा नेपाल बाँडी समाचार भने लगत्तै बलिउड फोल्डर तपाईँले दिउँसो एक बजीसम्म सुन्न सक्नुहुनेछ शा। एक बजेको समय अर्पण खबरको भने लगत्तै बलिउड काम डाउन सागरको साथमा तपाईँले सुन्न सक्नुहुनेछ शा। दिउँसो दुई बजीसम्म दिउँसो दुई बजेको समय अर्पण समाचार लगत्तै अर्पण समर्क समर्पणको रहनेछ तिन बजे नेपाल बाँडी समाचार लगतै आधुनिक गीत सङ्गीत तपाईँले सुन्न सक्नुहुनेछ पुरानो चार बजेसम्म पुरानो बजे को समय अर्पण खबरको भने त्यसपछिको समयमा सहकर्मी दिवसले रोजाएमा लोक भाकामा साथ दिन आउनुहुनेछ साँझ पाँच बजेको पालो रहनेछ अर्पण बुलेटिनको लगतै जीवनको मार्ग तपाईँले सुन्न सक्नुहुनेछ छ बजेसम्म छ बजेको पालो नेपाल बाँडी समाचार लगतै अर्पण स्थानीय समाचार स्थानीय स्तरमा भइ गरेका गतिविधि हामी प्रस्तुत गर्ने गर्छौँ 7 बजेको पालो अर्पण सुब साँझको दिवसको साथमा सुन्न सक्नुहुनेछ साढे बजे सामुदायिक सूचना सु नेटवर्क सिआइएन मार्फत साझा कवर तपाईँ सुन्न सक्नुहुनेछ सा। आठ बजेको पालो रहनेछ नेपाल पौरी नौ बजे बिबिसी नेपाली सभा तपाईँले सुनिसके पश्चात सुर्ते सम्वेद अच्युत घिमिरेको साथमा सुन्न सक्नुहुनेछ दस बजेको पालो नेपाल एफएमको समाचार लगते खुल्दुली डट कम तपाईँले राति एघार सुन्न सक्नुहुनेछ एघार बजे आजको लागि हाम्रो यात्रा समाप्त हुनेछ हामी भोलि बिहान चार बजेसम्म विश्राममा रहनेछौँ भोलि बिहान 4 बजे मंगल मङ्गलधुनका साथमा हामी फेरि पनि उपस्थित हुनेछौँ शास्त्र प्रवचनमाला भजन संगीत तपाईँले सुन्न सक्नुहुनेछ साढे पाँच बजेसम्म साढे पाँच बजेको समय प्रभात बाणीको भने भोलि बिहान छ बजे तपाईँले सिआइएनको साझा खबर सुन्न सक्नुहुनेछ लगत्तै बाणी बहसको पालो रहनेछ सात बजे अर्पण स्थानीय समाचार सभा सात बजे बिबिसी बिहानी सेवा तपाईँले सुन्न सक्नुहुनेछ त्यसपछिको समयमा अर्पणमा व्यवसाय सुन्न सक्नुहुनेछ सहकर्मी रामोको साथमा अर्पणमा व्यवसाय बसेको समय भोलि बिहान आठ बजे शुभ बिहानीमा फेरि भेट हुनेछ शुभ मैले जानकारी गराए प्रसारणमा बाँकी रहेका कार्यक्रमको रूपरेखा सम्बन्धी जानकारी आज जन्मदिन पर्ने तपाईँ सम्पूर्णमा रेडियो अर्पण एक सय चार तब्ल पाँच तर्फबाट लाखौं लाख शुभकामना व्यक्त गर्न चाहन्छौ अनि तपाईँ आफ्ना इष्टमित्र साथीभाइ आफन्तको शुभकामना सन्देश व्यतीत गर्न चाहनुहुन्छ भने रेडियोपण एक सय चार थप्लो पाँच मेघार्सको ठेगानामा तपाईँले पत्र प्रेषित गर्न सक्नुहुनेछ रेडियो अर्पण एक सय चार मेघार्स रत्नगरीको बकुलरको ठेगानामा तपाईँले पत्र प्रेषित गर्न सक्नुहुनेछ अनि रेडियो अर्पण एक सय चार थप्लो पाँच समय गार्जको फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी तिन सय तिसमा अपराह चार बजीदेखि पाँच बजेसम्म टिपाउन सक्नुहुनेछ तपाईँले टिपाउनुभएका अनि प्रेसित गर्नुभएका पत्रलाई हामीले शुभ बिहानीमा स्थान दिनेछौँ यो जानकारीसँगै आजको लागि शुभ बिहानीको समय सकिएको छ कार्यक्रम सुन्नुभयो तपाईँलाई धन्यवाद छ प्रविधि संयोजनमा रहेर साथ दिनुहुने रिसनलाई विशेष आभार प्रकट गर्दै आजको श्रृङ्खलाबाट ध्रुवराज छुटिन्छु तपाईँको आजको दिन शुभ विदोष नमस्कार